नमस्कार अर्पण लागि चारब्ल पास सम इन्टरनेट अनलाइनै भएको बिहान दस बजेकोमा स्वागत छ म ध्रुवराज भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा उठाउने एजेन्डालाई अन्तिम रूप दिँदै सार्वजनिक लेखा समितिको सभापतिका लागि आज निर्वाचन हुने देशैभर हिन्दू परम्पराअनुसार घरका ढुकामा नागको चित्र टाँसी पूजाआजासहित नाग पञ्चमी पर्व मनाइँदै विश्व स्तनपान सप्ताह आज शुरू इजरायल प्यालेस्टाइनको हमास विद्रोही समूह बहत्तर घण्टाका लागि युद्ध गर्न तयार जारी युद्धमा अहिलेसम्म चौध सय बढी र बेलायतमा जारी कमनवेल्थ गेम्सको दशौं दिन आज विभिन्न एभीन दश इभेन्टमा 20 स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै जीवनयापन तथा जीवन गुजार्नका लागि कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ अर्पण एक सय चार थप्लो पाँच मेगा स्तमा सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डालाई आज अन्तिम रूप दिने भएको छ दिउँसोसम्ममा नेपालको तर्फबाट उठाउने एजेण्डा तय गर्ने तयारी सरकारले गरेको छ परराष्ट्र मन्त्रालयले मोदीको भ्रमणका विषयमा जानकारी दिन दिवस पत्रकार सम्मेलन गर्दैछ भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपालले जलस्रोतको समुचित व्यापार मध्य पहाड़ी राजमार्ग र तराईमा ओलाकी मार्ग लगायतका कुरालाई प्राथमिकतामा राखेको छ त्यस्तै भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण समयमा नेपाल भारत समय ऊर्जा व्यापार सम्झौता गर्ने गरेको छ मोदी साउन थार गति आइतबार दुई दिने नेपाल भ्रमणका लागि काठमाण्ड आउने कार्यक्रम रहेको छ भ्रमणलाई ध्यान दिँदै काठमाण्डमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ व्यवस्थापिका संसद मातको सार्वजनिक लेखा समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ बिहान एघार बजे सिंहदरबारमा निर्वाचन प्रक्रिया समितिको सभापतिका लागि एकीकृत माओवादीका जनार्दन शर्माको मात्र उम्मेद्वारी परेको कारण शर्मालाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ निर्रोध निर्वाचित भएको घोषणा भएपछि उहाँले बिहान साढे बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो सभापतिको उम्मेद्वारीका लागि शर्माको प्रस्तावकमा समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा एकीकृत माओवादीका डोर प्रसाद उपाध्याय रहनु भएको छ लामो समयदेखि संसद अन्तर्गतका विभिन्न समिति सभापति विहीन भएपछि सभामुख सुभाष चन्द्र नेमवाङले लेखा समितिको सभापतिको निर्वाचन गर्न थियो व्यवस्थापिका संसदको बैठक आज बस्दैछ संविधानसभा भवन नयाँ बानेश्वरमा दिउँसो एक बजे बस्ने बैठकमा केही विधेयक पेश हुने संसद सचिवालयले जनाएको छ हिजोको बैठकमा प्रारम्भ हुने भनिएको विनियोजन विधेयक दुई हजार एकात्तरको विभिन्न शीर्षकमाथिको छलफल भने हुन सकिन विनियोजन विधेयकको बारेमा यही साउन बाइस गते छलफल चलाइने सभामुख सुभाष चन्द्र नेमुवाङले जानकारी दिनुभयो प्रमुख प्रतिपक्षी लगायतका दलले पेशकी विधेयक पारित गर्ने बेलामा सरकारले बजेट टालटुले हिसाबले ल्याएको तर द्वन्द पीड़ित घाइते तथा बेपत्ता परिवारका लागि आवश्यक मात्रामा विनियोजन नगरेको होला कि सडक लगायतका विभिन्न विकास योजनाका लागि बजेट नपुगेको लगायतका आफ्ना माग पूरा नभए विनियोजन विधेयकको बारेमा छलफल चलन नदिने जनाएका छन् आज त्यसैभर हिन्दू परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसे पूजाआजाज सहित नाग पर्व मनाइँदैछ वराह पुराणमा उल्लेख भए अनुसार नागराजसं ब्रह्माको सम्वाद पंचमी तिथिमा भएकाले श्रावण शुक्ल पंचमी अर्थात आजको दिन नागपूजाको लागि प्रसिद्ध रहेको छ यस दिनमा नागका अष्टकुल अर्थात अनन्त वासुकी पद्म महापद्म तक्षक कुलेर कर्कट र शंख नागको चित्रमा दूध दही अक्षता फूल दुबोले पूजा गरी दुध र लाभाको नैवेद्य चढ़ाई घरको मूल ढोकामाथि टाँचनाले त्यस्तो घरमा चट्याङ पर्दैन र आगो र सर्पको पनि डर हुँदैन भन्ने धार्मिक मान्यता छ आजदेखि वर्षाम समाप्त भई हिउँदियाम प्रारम्भ भएको मानिन्छ हिन्दू धर्मका चाड़ पर्वहरू पनि नाग पंचमीबाट हुने मानिन्छ विश्व स्तनपान सप्ताह आज शुरू भएको छ शिशुलाई सुरक्षित तरिकाले र नियमित स्तनपान गराउन आमालाई प्रेरित र सहयोग गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त एक तारीकदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ सुत्किर हुने बित्तिकै आमाको पहेलो विगौती दूध निकै पसिलो र स्वस्थकर हुन्छ चिकित्सकका सा अनुसार छ महीनासम्मका शिशुलाई आवश्यक पर्ने सबै पौष्टिक तत्व आमाको दूधमा पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको आधा घण्टाभित्र स्तनपान शुरू गराइसक्नुपर्छ यस्तै चौविस घण्टामा आठदेखि दश पटकसम्म आमाको दूध खुवाउनु पर्ने महिनासम्म आमाको दूध मात्रै र छ महिनादेखि दुई वर्षसम्म अरू खानेकुरासँगै निरन्तर आमाको दूध खुवाए शिशुको बौद्धिक र शारीरिक विकास छिटो हुने र स्वस्थ रहने चिकित्सकहरूले बताएका छन् नेपालमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने आमाको संख्या चालिस कम नै छ शिशुलाई नियमित दूध खुवाउने मैलामा पहिलो छ महिनामा गर्भवती हुने सम्भावना कम हुने तथा सुत्केरी भएपछि छिटो तंग्रिने गर्भवती हुनुभन्दा अगाड़ीकै शारीक अवस्थामा फर्किन मदद गर्ने सुत्केरी भएपछि हुने डेप्रेसन तथा पाटे गरे स्तन क्यान्सरको जोखिम कम हुने जस्ता फाइदा हुने चिकित्सकहरूले बताएका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला सरकारले कुन एजेण्डालाई बढ़ी प्राथमिकता दिनुपर्ला ई जल विद्युत विश बी सीमा विवाद समाधान रशी द्विपक्षीयित आर्थिक सहायता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 पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडा बिरगञ्ज सडक खण्ड खुल्ला छ त्यसै नानगट नानगढ मुगलिन मुगलिन विशेष काठमाडौँ मुगलिन दमरी पोख र नानगढ प्रासिबुटोल सडक खण्ड पनि खुल्ला छन्ून्यन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्चानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले सुनाएको छ आज दिनभर घाम लागे तापनि बेलुका भने पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम एरिसप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ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 पैलेस्टाइन को मास विद्रोही समय बहत्तर घंटा काम कर संयुक्त राष्ट्र संघ का महासचिव आन के मुन रमे विदेश मंत्री जोन केरी संयुक्त विज्ञप्ति प्रकाशन करी दुवै पक्ष मानवीय आधार में युद्ध विराम का युद्ध विराम तक समयअन्सार शुक्रवार बिहान आठ बजे शुरू अनुसार इजरायले गाजामा जुलाई आठदेखि शुरू गरेको हमलामा अहिले चौध सय बाइस जना प्यालेस्टाइनिक मृत्यु भइसकेको छ तीमध्ये धेरैजसो सर्वसाधारण नागरिक रहेका छन् जारी युद्धका कारण हजारौं नागरिक घरबारबीन भएका छन् हमासले गरेको रकेट आक्रमण रोक्ने नाममा इजरायलले गरेको आक्रमणको चौतर्फी आलोचना भइरहेको बीबीसीले जनाएको छ जारी युद्धमा इजरायली सेनाका अन्ठाउन सिपाहीको पनि खेल समाचार बेलायतको ग्वालकोमा जारी कमनवेल्थ गेम्सको दशौं दिन आज विभिन्न दश इभेन्ट्समा बीस स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ जारी खेलको नवौं दिनसम्म इंल्याण्ड चौवालिस स्वर्णका साथ शीर्ष स्थानमा यथावत रहेको छ भने आठौं दिन अडतीस स्वर्ण जितेको इंग्ल्याण्डले नवौं दिन थप छ स्वर्ण पदक जित्दै कुल 44, स्वर्ण सहित शीर्ष स्थानमा यथावत रहेको हो इंग्ल्याण्डले प्रतियोगितामा 44, स्वर्ण चालिस रजत र उनाचालिस काश्यसहित कुल एक पदक जितेको छ यसैगरी प्रतियोगिताको नवौं दिन अस्ट्रेलियाले थप एक स्वण मात्र जित्दै दोस्रो स्थानमा रहेको छ अस्ट्रेलियाले प्रतियोगितामा छत्तीस स्वर्ण पैंतिस रजत र एकचालिस काश्य गरी कुल एक पदक जितेको छ यस्तै सताइस स्वर्णसहित क्यानाडा तेस्रो र चौध स्वर्णसहित आयोजक स्कटल्याण्ड चौथो स्थानमा यथावत रहेका छन् भारत भने तेह्र स्वर्ण बीस रजत र चौध काशी सहित पाँचौं स्थानमा उक्लिएको छ नवौं दिन भारतका लागि कोस्तीतर्फ एक्शर दत्त बबिता कुमारी र गीतिका जाखेले स्वर्ण पदक जितेका छन् भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा उठाउने एजेण्डालाई अन्तिम रूप दिँदै सार्वजनिक लेखा समितिको सभापतिका लागि आज निर्वाचन हुने देशैभरि हिन्दू परम्परा अनुसार घरका ढोकामा नागको चित्र टाँसी पूजा आशा सहित नाग पञ्चमी पर्व मनाइँदै विश्व स्तम्पान सप्ताह आज शुरू इजरायल र प्यालेस्तान धमास विद्रोही समूह बहत्तर घण्टाको लागि युद्ध विराम गर्न तयार जारी युद्धमा अहिलेसम्म सय भन्दा बढ़ीको मृत्यु र कमनवेल्थ गेम्सको दशौं दिन आज विभिन्न दश इभेन्टमा बीसवर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै अर्पण समाचारको साथमा